र्पण सुका लागि सुबैका लागि रेडियो अर्पण एक सय चार थक्लो पाँच समय गाहतसँगै इन्टरनेट लाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपीबाट संसारभरि केही साथ सुनिरहनु साँझ साढे बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हमाल का चारवटा निर्वाचन क्षेत्रमा भोलि संविधान सभा सदस्य उपनिर्वाचन हुँदैछ गत मङ्से चार गते सम्पन्न भएको निर्वाचनमा दुवै स्थानबाट विषय उम्मेद्वारले छाडेका चितवन क्षेत्रमा अनुसार काठमाडौँ दुई बर्दिया एक र कैलाली छमा उपनिर्वाचन हुन लागेको हो एकभन्दा बढी निर्वाचन क्षेत्रमा उम्मेद्वार बन्न पाउने कानूनी व्यवस्थाले उपनिर्वाचनको अवस्था सृजना भएको हो चुनावका लागि निर्वाचन आयोगले निर्वाचन क्षेत्रका एक सय सैतिस मतदान स्थलमा रहेका तिन सय चौबिस मतदान केन्द्रमा तिन हजार पाँच सय बिस कर्मचारी छ उम्मेद्वार प्रतिस्पर्धा निर्वाचन आयोगले चार क्षेत्रको पनिर्वाचनका लागि एघार करोड रुपियाँ खर्च हुने अनुमान गरेको छ सबै ठाउँमा प्रमुख तिन दल बेच प्रतिस्पर्धा हुने देखिएको छ मतदान आइतबार बिहान सात बजेदेखि साँझ पाँच यसैबीच संविधान सभाको उपनिर्वाचनका लागि चितवन ची क्षेत्र मर्सारमा विभिन्न एघारवटा राजनीतिक दल तथा एकजना स्वतन्त्र उम्मेद्वार चुनावी प्रतिस्पर्धामा रहेका छन् प्रधानमन्त्री सुशील कोइरालाले साडेको चितवन क्षेत्र हुने उपनिर्वाचनका लागि नेपाली कंग्रेसका तर्फबाट रामकृष्ण किमिरे नेकपा एमालेका तर्फबाट पार्वती रावल र एकीकृत नेकपा माओवादीका कुशीराम पाखरिङको उम्मेदवारी दर्ता भएको छ एमाले उम्मेद्वार राउल एस दुना चुनाव में राप्रप्पा का देवबहादुर ओस्ती निकपा मालिकी सृजना रुवाली राप्रपा का राम विक्रम ठकुरी राष्ट्रीय जनमुक्ति पार्टी का जगदेव गुरूंग मजदूर किसान पार्टी पदम था मगर नेपाल आमा का कृष्ण दक... प्रसादी दवाडी जन प्रजातान्त्रिक पार्टीका किरण कुमार अधिकारी नेपाल परिवार दलका केशव आचार्य र स्वतन्त्र तर्फबाट जोखु महत्वको पनि उम्मेदवारी रहेको छ सितुवन क्षेत्र नम्बर चारमा पैसठी हजार दुई मतदाता रहेका छन् चितवन क्षेत्र नम्बर चारमा मतदान स्थल र एक्कासीवटा मतदान केन्द्र रहेका छन् चितोवन क्षेत्र नम्बर चारमा अठाइसवटा विद्यालय शिवनगरको विष्णुछारी मन्दिर गाविस र भवनमा मतदान केन्द्रका लागि बोथ निर्माण गरिएको छ कार्य समेत सकेका छन् जिल्ला प्रशासन कार्यले सूचना जारी गरी निर्वाचन हुने क्षेत्रभित्र अनुमति प्राप्त सुवारी साधन बाहेक अन्य साधन सञ्चालनमा रोक लगाएको छ सुवारी साधनको नियन्त्रणका लागि स्थानीय प्रशासनले चितवन क्षेत्र मर्सालाई ब्लक गरी चौधवटा नाका समेत बनाएको छ प्रहरी उपरीक्षक प्रधुम्न कार्कीले निर्वाचनको दिन एम्बुलेन्स दमकल तथा बिरामी बोकेको र सबोकेका सुवारी साधनलाई भने आगमनमा कुनै अवरोध नगराइने बताउनुभयो निर्वाचन शान्तिपूर्ण र धाँधली रद्ध बनाउनका लागि सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको संयोजकत्वमा अनुगमनका लागि विशेष टास्क फोर्स समेत बनाइएको छ जिल्ला स्थिर निकायका प्रमुख तथा प्रमुख जिल्लाधिकारीको टोली समेत निर्वाचनको अनुगमनमा रहनेछ निर्वाचनका समयमा कुनै स्थानमा समस्या उत्पन्न भए पाँचदेखि दस मिनटभित्र थप सुरक्षा पुग्ने व्यवस्था समेत मिलाइएको छ यसका लागि सशस्त्र प्रहरी नेपाल प्रहरी यस पटकको निर्वाचनमा खटिँदैछन् निर्वाचनको अनुगमनका लागि निर्वाचन तथा विभिन्न काम ल्याउनका लागि हरेक मतदान केन्द्रमा एक एकवटा बसको व्यवस्था मिलाइएको चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्र शर्माले जानकारी दिनुभयो जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी हरिप्रसाद झक्काले मतदानका लागि अशक्त वृद्ध गर्भवती महिला लगायत मतदाता लागि छुट्टी व्यवस्था गरिएको जानकारी दिनुभयो उपनिर्वाचनमा मतदाता परिचय पत्र पनि भोट हाल्न पाउने नयाँ व्यवस्था गरिएको छ फोटो सहितको मतदाता नामावलीमा नाम, नाम रहेको तर मतदान गर्न परिचय पत्र अवस्थामा देशको मतदाता नामावलीमा रहेको नाम र रह विवरणसँग बेलखाने नेपाली नागरिकताको प्रमाण पत्र जुगा वा सुवारी चालक अनुमति पत्र वा नेपाल सरकार नेपाल सरकारको स्वामित्वमा रहेका संस्थाबाट जारी गरिएका मतदाताहरूको परिचय खुलने तस्बीर सहित को अन्न कागजात को आधार में उपनिर्वाचन में मतदान कर दीने व्यवस्था मिलाइ नेकपा एमालेका पोलिट ब्युरो सदस्य रघुजी पन्तले नव महाधिवेशनबाट वरिष्ठ नेता माधव कुमार नेपाल अध्यक्ष बन्ने दावी गर्नुभएको छ पूर्वी चितवनको रत्नगरमा आज भएको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै नेता पन्तले मिलाएर लैसान सक्ने क्षमता भएको हुनाले माधव नेपाल सर्वसम्मत अध्यक्ष बन्ने दावी गर्नुभयो नेपाल निकटका ने नेता पन्तले पार्टीले माधव नेपालको विकल्प खोज्नु नहुने पनि बताउनुभयो कम्युनिष्ट पार्टीमा वैचारिक बहस र छलफल हुने भन्दै उहाँले नव महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाएर लैजाने बताउनु भयो पवित्र कर्तव्य निष्ठ र माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने काममा माधव नेपालले ठूलो भूमिका खेलेको प्रसङ्ग उल्लेख गर्दै नेता पन्तले नेपाललाई अध्यक्ष बनाउनु पर्ने दोहोऱ्याउनु भयो बेलामा ब्युरो सदस्य एवं नारायणी अञ्चल स इन्चार्ज नागेन्द्र चौधरी केन्द्रीय सदस्य झुल्लो तिवारी सभासद कृष्ण भक्त पोखरेल केन्द्रीय लेखा आयोगका सदस्य विरोध खतिवडा महाधिवेशन प्रतिनिधि कृष्ण खनाल क्षेत्रीय इन्चार्जको रत्नगर इचार्ज नारायण बने नेपाल बत्री घिमेर लेखात बोलते नभौ महाधिवेशन वरिष्ठ नेता माधव नेपाल अध्यक्ष बनने रामचरण कुमार को अध्यक्षता चितवनको रत्नगरमा रहेको न्यू क्यापिटल कलेजमा अध्ययनरत विद्यार्थी सन्तोष तिमेल सिन्हाले आफूले बनाएको हेलिकप्टर उठाएर देखाएका छन् विज्ञान सङ्ख्यामा कक्षा बाह्रमा अध्ययनरत अठार वर्ष तिमेल सिन्हाले विषयलाई प्रयोगमा ल्याउँदै हेलिकप्टर बनाएर उढाएका हुन् कलेज परिसरमा विद्यार्थी शिक्षक अभिभावक र पत्रकारको रोहभरमा उनले हेलिकप्टर बनाएर उडाएपछि उपस्थित सबै चकित परेका थिए असी हजार रुपियाँ उनले एक किलो तिन ग्राम तल भएको हेलिकप्टर चारंखा चढ़ान होलीकप्टर उड़ान सतोष ने रिमोट कंट्रोल मार्फत सफल परीक्षण करी देखा थे उड़ान क्षेत्र नया नया प्रविधि आई नवीनतम प्रविधि भिताने क्षमता आपूसंगेत उनके दावी करा छि निकिकप्टर कसरे ओढ़ कसरी बनाने सकता प्रयास करते आया उनके कक्षा बारह में अयन करता हेलीकप्टर बनाने योजना सफलता भविष्य में एरोनेटिकल इंजीनियर पढ़े हेलीकप्टर नाउने काममा सक्रिय हुने, हुने उनले बताएका छन् कलेजका प्रिन्सिपल भूपेन्द्र दिले सन्तोष अद्भुत क्षमता भएको विद्यार्थी रहेको भन्दै उसले गर्ने हरेक क्रियाकलापमा कलेज सहयोग गर्ने तयार भएको बताउनुभयो राजनैतिक रूपबाट आफूहरू पीडित रहेको मुस्लिम समुदायका अगुवाहरूले गुनासो गरेका छन् मदनीमा उनीहरूले राजनैतिक दलहरूले सहयोग नगर्दा आफ्ना मुद्दाहरू ओझेलमा परेको दुखेसो पोखेका छन् चुनावका बेला विभिन्न आश्वासन देखाउने त्यसपछि वास्ता नगर्ने दलहरूको प्रवृत्तिका कारण आफूले सम्मानको आत्मा अनुभूति गर्न नसकेको बताएका हुन् मस्जिदका गुरू मोहम्मद सलमानले राज्यले आफूलाई देशको नागरिकको अनुभूति दिलाउन नसकेको धारणा राख्नुभयो देश धर्म निरपेक्षता पनि मुस्लिम धर्मको सुमान हुन नसकेको भन्दै अब बन्ने नयाँ संविधानमा आफूहरूको हक अधिकार सुनिश्चित गर्ने उहाँले माग गर्नुभयो इस्लामको सन्देश दिने उद्देश्यले धार्मिक सभाको आयोजना गरिएको आयोजकले जनाएको कार्यक्रमको उद्घाटन सत्र भरतपुर नगरपालिकाका कार्यकारी अधिकारी नारायण प्रसाद सापकोटाको प्रमुख आतिथ्यता तथा मस्जिदका सल्लाहकार साद शेखि चितुवन में पांच हजार को संख्या में मुस्लिम धर्मलबी रह ओटा भांदा बड़ी मस्जिद रह चितवनको बगौडा अस्पताल माडी बसन्तपुरमा रेडियो एक्सरे मेसिनको दक्ष प्राविधिक नहुँदा एक्सरे मेसिन लामो समयदेखि थन्किएर रहेको छ स्वास्थ्य नेपालको आर्थिक सहयोगमा दुई लाख असी वर्ष गाडी माडीको बगौडा अस्पतालमा ल्याइएको भए पनि त्यस्ता सुचारू गर्न दक्ष प्राविधिक नभएकाले माडीका बिरामीहरू भरतुर्धाउन बाध्य रहेका छन् जिल्ला जनस्वास्थ्य कार्यले चितवनलाई पटक पटक आग्रह गर्दा समेत जनस्वास्थ्य कार्यले खासै चासो नदिएको बगौडा अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष देवीलाल पौडेलले जानकारी दिनुभयो सरकारको निर्णयबाट बङ्गिर चार प्राथमिक स्वास्थ्य केन्द्रबाट अस्पतालमा परिमार्जित भएर बगौडा अस्पताल बनेको थियो केही समय अगाडि स्थानीय प्राविधिकले सो मेसिन चलाए पनि अहिले प्राविधिक नभएकाले सो मेसिन थन्किएको अध्यक्ष पौडेलले बताउनु भयो माडीका स्थानीयलाई तालिम दिएर सो सु मेसिन सुचारू गर्न व्यवस्थापन समितिले जिल्ला जनस्वास्थ्य कार्यालयलाई आग्रह गरेको समेत उहाँले बताउनु स्वास्थ्य केन्द्रमा पहिले दरबन्दी नभएकाले नचलेको अहिले अस्पतालमा साउनमा माडीको बगौडा अस्पतालमा जाने भएकाले साउनबाट रेडियो एक्सरे मेसिन सुचार हुने बताउनु भयो बगौडा अस्पतालमा एक्काइस जनाको दरबन्दी रहेको छ बगौडा अस्पतालमा तिनजना डाक्टर पाँचजना स्टाफनर्स तिनजना अनबी एकजना अयव ल्याबमा दुई तथा प्रशासनमा एक खडार र तिनजना आले सहयोगीको दरबन्दी छ यो दरबन्दी पुरा भएपछि माडीवासीहरू भरतपुर धाउन नपर्ने देखिन्छ रत्नगर तिन हाजीपुरमा बसोबास गर्ने क्यान्सर पीडित शेषकुमारी भट्टाईलाई आज हाजीपुर जनचेतना महिला समूहद्वारा उपचार सहयोगका लागि रु आठ हजार प्राप्त भएको छ क्यान्सर पीडित भट्टाई जनचेतना महिला समूहकी सदस्य पनि हुनुहुन्छ साथै उक्त समूहले अन्य इष्टमित्र तथा महानुभावहरूलाई थप सहयोगको लागि अनुरोध गरेको छ पूर्वी चितवनको मुनलाइट इङ्लिस स्कुलका जुनियर रेड क्रस सर्कल स्का ट्रपका विद्यार्थीहरूले पूर्वी चितवन स्थित गामबेसीको चिपाङ संरक्षण केन्द्रमा रहेका चेपाङ बालबालिकाहरूका लागि खाद्यान्न सहयोग गरेका छन् स्कुलका प्रिन्सिपल चित्रबहादुर राईमाझीको समय जगत्तुमा आएका विद्यार्थीहरू तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको टोलीले चिपाङ बालबालिकाका लागि तिन क्विन्टल चामल र पाँच लिटर तेल सहयोग गरेका हुन् केन्द्रमा चितवनका विभिन्न पहाडी गाउँहरूका बाल कम्युनिस्ट पार्टी बिच राष्ट्रिय राजनैतिक का अभियानमा कार्यगत एकता गर्ने सहमति भएको प्रतिको प्रतिक्रिया के छ राजनैतिक संक्रमणकाललाई निकास दिन होला बी कङ्ग्रेस र एमाले चुनौती सेनको घाम छ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 कालो ट्राफिक खबरको यति बेला नानगढे टोडा बिर्ग सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मोगलिन्ड मोगलिण्ड विशेष काठमाडौँ सडक खण्ड मोगलिन्द मौली पोखरा सडक खण्ड र नानगढ प्रासी बोल सडक खण्ड पनि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 हामी स्थानीय समाचारको अन्त्यमा छौँ तपाईँको गाउँठाउँमा पनि कुनै घटना दुर्घटना भएका छन् अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको का आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोला हामीलाई सम्झने फोन नम्बर हो सुन्ना छपना पाँच त्रिसठी दुई सय पच्चिस पाँच त्रिसठी तिन सय तिस प्याक्स नम्बर सुन्ना छपना पाँच त्रिसठी इन्टरनेटको सुविधा छ भने इमेल गर्न सक्नुहुन्छ इमेल ठेगाना हो रेडियो अर्पणका लागि सधैँका लागि रेडियो अर्पण इन्टरनेट ट्ल एनपीबाट पनि संसारभरिक साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचार सकियो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 पन्न घड़ेरी खरीदगारी ठुक्क हो, होगी गोपाल पौड़े रत्न नगर मोबाइल